समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको भण्डारामा प्रहरी संघको झडपमा केही स्थानीयवासी घाइते भएका छन् घाइते मध्ये विशाल रहेको अवस्था गम्भीर रहेको छ दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति एवं दुर्घटनामा संलग्न चालकलाई पक्राउको विरोधमा स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप भएको हो स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेपछि खुलाउने क्रममा प्रहरी स्थानीय बीच झडप भएको हो गत साढ़ गते कारको टक्करबाट स्थानीय एक युवकको मृत्यु भएको तथा दुईजना गम्भीर घाइते भएको विरोधमा स्थानीय सड़कमा उत्रिएका हुन् स्थानीयका अनुसार भण्डारकी मनोज वर्तौलाले नशालु पदार्थ सेवन गरी आफ्नो निजी कारले ठक्कर दिँदा साढ़ चौबिस गते एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते भएको स्थानीयको आरोप छ घटनामा भण्डारकी विशाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो भने कविराज चौलागाई र दिनेश पौडेल घाइते भएका छन् ठक्कर दिने कारका चालक तोला पनि हालफरार रहेका छन् प्रहरीको मिलेमथमा बर्तौलालाई लुकाइएको पनि स्थानीयले आरोप समेत लगाएका छन् ठक्कर दिने बरतौलालाई खोजी गरी कारवाही तथा क्षतिपूर्ति दिनुपर्ने मागसित उनीहरूले हिजो दिउँसो पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए अवरुद्ध राजमार्ग प्रहरी बल प्रयोग गरी सञ्चालनमा ल्याएको छ प्रदर्शनकारीको भिडभाडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै असुर ग्यास समेत प्रहार गरेको थियो समाजवादलाई आदर्श लक्ष्य मानेको नेपाली कंग्रेसले राष्ट्र र समाजमा पुनः प्रजातान्त्रिकरण गर्न नसकेको प्रजातन्त्रवादी नेताहरूले बताएका छन् प्रजातन्त्र सम्बन्धन नेपाल केन्द्र सानिपाले भरतपुरमा गरेको कार्यक्रममा सार्वजनिक क्षेत्रमा भएको राजनीतिकरण र राजनीतिक नियन्त्रण समाप्त पार्न नसकेको बताएका छन् नेपालमा दुई सालको प्रजातान्त्रिक आन्दोलनसँगै समाजवादी दृष्टिकोण पनि प्रारम्भ भएको मानिन्छ कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डाक्टर एज्ञे अधिकारीले ग्रामीण क्षेत्र समुदायलाई स्वावलम्बी बनाउनेतर्फ प्राप्त योजना एवं उपायहरू सञ्चालन गर्न सकेको बताउनुभयो ले जमिनको स्वामित्व जमिनमा काम गर्ने किसानलाई नै दिनु समाजवाद भएको बताउनुभयो समाजवाद उत्पादन र उपभोगका साधनहरूमा समाजको अधिकार हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो नेपाली कंग्रेसको दुई सालको बेलगंश अधिवेशनद्वारा आफ्नो घोषणामा समाजवाद भन्ने मूल सिद्धान्त पारित गरिएको थियो त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डाक्टर राम प्रसाद व्यक्तिलाई निजी क्षेत्रको शोषण र राज्य शोषण दुवैतिरबाट पारेर स्वतन्त्र र आत्मनिर्भर नागरिक बनाउनु प्रजातान्त्रिक समाजवादको विशेषता भएको बताउनुभयो वहाँले आर्थिक समानता र राजनैतिक स्वतन्त्रताको आदर्श व्यवस्था निर्माण गर्न प्रजातान्त्रिक समाजवाद अति आवश्यक रहेको बताउनुभयो सहभागीले प्रजातन्त्र बिना समाजवाद सम्भव नभएको बताएका छन् उनीहरूले नेपाली कंग्रेस सत्तामा जाँदा प्रजातान्त्रिक समाजवादमा अल्मलिएको बताएका छन् नेपाली प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रम पूर्व योजना आयोगका उपाध्यक्ष जगदीश पोखरेलको अध्यक्षतामा भएको हो संघीयताको स्वालमा सामान्य विषयलाई समेत ठूलो मुद्दा बनाएका कारण समयमै संविधान जारी हुन नसकेको राजनीतिक विश्लेषक लोकराज बराजले बताउनु भएको छ इन्टरनेशनल आइडिया संविधान सूचना केन्द्र चितवन र दियालो परिवार नारीघटले संयुक्त रूपमा हिजो नारायणघटमा आयोजना गरेको संघीय शब्दावली वितरण कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भएको हो ब्रालले राजनीतिमा फडको मार्ने काम मात्र भएको बताउँदै हामी विकासक्रममा हिँडेका छैनौ यहाँ एकाएक क्रान्ति हुन्छ भन्नुभयो संघीयताको विषयमा बसुँदा राज्य र राष्ट्रलाई अलग राखेर हेर्न नहुने ब्रालले बताउनुभयो देशमा उत्पन्न भएका समस्याहरूलाई समाधान गर्नतर्फ नलागेर राजनीतिक कर्मीहरूले साना विषयलाई पनि ठूला मुद्दा बनाउने गरेको बरालले दुखिसो पोख्नुभयो नेपालमा संघीयताको विषय नयाँ र संवेदनशील भएकाले राजनैतिक दलहरूले यसमा पर्याप्त छलफल गर्नुपर्ने उहाँको भनाइ थियो संविधान निर्माणको महत्वपूर्ण मुद्दा संघीयताका सम्बन्धमा देखिएका केही अस्पष्ट शब्दावलीको व्याख्या गरिएको पुस्तक हिजो वितरण गरिएको दियालो परिवार नानगढका राजेन्द्र पियाले जानकारी इन्टरनेशनलले आइडियाको प्रकाशन रहेको उक्त पुस्तकमा विवादित रहेका संघीय शब्दावलीको व्याख्या गरिएको छ कार्यक्रममा बोल्दै पूर्व राजदूत समेत रहेका प्राध्यापक विजयकान्त कणले संघीयताका विषयमा रहेका विवादित रहेका संघीय शब्दावलीको व्याख्या गरिएको छ यस्तै विजयकान्त कर्णले संघीयताका विषयमा रहेका विवादित शब्दहरूको सही व्याख्या र परिभाषा गरेर मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताउनुभयो विवादित शब्दको उचित व्याख्या भएमा संविधानको कानूनमा सहजता आउने उहाँले बताउनुभयो संघीयताको सुवालमा पहिचान सामर्थ्य एउटै विषयको मात्र उकालत गरेर नहुने कर्णले झिकिर गर्नुभयो उक्त कार्यक्रममा अधिवक्ता मधुसूदन तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो पूर्वी चितवनको कठार गाविसलाई पनि साक्षर गाविस घोषणा गरिएको छ यो सँगै जिल्लामा साक्षर घोषणा हुने गाविसको संख्या बीस पुगेको छ यसअघि पछिल्लो पटक पेप्ले गाविस साक्षर घोषणा भएको थियो कठार गाविसको जीवनपुर निम्न कठार गाविसको जीवनपुर निम्न माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका वैसक गाविसमा रहिका दुई हजार तीन सय पाँचजना निरक्षर मध्ये दुई हजार दुई सय जनालाई साक्षर बनाएपछि गाविसलाई साक्षर घोषणा गरिएको हो अब गाविसमा एक्काइसजना मात्रै निरक्षर रहेको साक्षर कक्षा संचालनको सीमा पाएको कठार सामुदायिक अध्ययन केन्द्रका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक बलराम बर्देवालले जानकार दिनुभयो बाँकी रहेकाहरू वृद्ध अवशक्त र आँखा नदेख्ने समस्या रहेका बर्देवाले बताउनुभयो निरक्षरलाई साक्षर बनाउन गाविसमा नब्बेवटा कक्षा संचालन गरिएको थियो कोठार गाविसमा 11,319 हजार तीन सय उन्नाइस जनसंख्या छ कार्यक्रममा अध्ययन केन्द्रका अध्यक्ष बर्देवालले साक्षरता कक्षाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर गाविस घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बाँकी रहेका निरक्षरको पहिचान गरी उनीहरूलाई पनि साक्षर बनाउन आगामी दिनमा कक्षा सञ्चालन गर्दै लैजाने बताउनुभयो त्यसका लागि बजेट नआउने हुँदा स्थानीय सरकारवालाहरू नै सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो अध्ययन केन्द्रका अध्यक्ष एमबहादुर डुंगनाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा विभिन्न राजनैतिक दलका पार्टी प्रमुख एवं प्रतिनिधि विभिन्न संस्थाका प्रतिनिधि शुभकामना मन्तव्य राखेका थिए पूर्वी चितवनको जुट पनि एक भटेनी स्थित मुन लाइट आवसी मावे दुई हजार सत्तरीस सा सालको एसएलसी परीक्षामा छात्रतर्फ पूर्वी चितवन प्रथम रचना बेष्ट सय र उत्तीर्ण हुन सफल सताइसजना विध्यार्थीलाई हिजो सम्मान गरेको छ उनानब्बे प्रतिशत अंकललाई पूर्वी चितवन प्रथम बेष्ट सय विद्यालयका सत्ताइसजना विद्यार्थीलाई सम्मान पत्र र अभेर लगाई सम्मान गरिएको थियो सो कार्यक्रमका प्रमुख अतिथि एवं व्यापसन चितवनका अध्यक्ष विद्यालयका निर्देशक चित्रबहादुर राई राझीले संयुक्त रूपमा विद्यार्थीलाई सम्मान गर्नुभएको थियो कार्यक्रममा विद्यालयका निर्देशक चित्रबहादुर रायमाझीले ग्रामीण क्षेत्रमा स्थापना भएर पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्ने क्षमता प्रस्तुत गरी विद्यालयले नमूना पेश गरेको बताउनुभयो विद्यालयका शिक्षक प्रकाश शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा शिक्षक अभिभावक संघ मन लाइटका अध्यक्ष लालुप्रसाद दाहाल प्याप्सन चितवनका उपाध्यक्ष शिव छेत्री कुष्ठाध्यक्ष गिरिराज केसे सोसेप चितवनका अध्यक्ष बालहरिदेवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो अब पाल्वर्पण प्रचना आवासमा आवास हाम्रो प्रश्न छ पहिचान संघीयता निर्माण गर्न भन्दै साना दलहरूले पनि मोर्चा घोषणा गर्नुलाई तपाई के भन्नु छ यी चर्चामा आउने मेसो बेठूला दललाई दवाब दिन सी संविधान बनाउन चुनौती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 आलो ट्राफिक खबर यति बेला नायनगढ टावेरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नायनगढ र मगलिन मगलिन औ बिसी काठमाडौँ सड़क खण्ड मगलिन्द मौली पोखरा सड़क खण्ड र नायनगढ़ फ्रासीबु टोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै आज दिउँसो घाम लाग्ने र बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरि सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको होस् त बिहान बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल स्टेट एन्ड प्राली द्वारा निर्मित कपूर कोलो चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली जाने बाटोमा रहेको चार बिगा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संसार यातायात